नमस्ते सबैलाई म नारायणी खड्का हरेक सोमबार चाहिँ आज पनि शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको नयाँ भाग लिएर आइसकेकी छु आज चौबाटोको बत्तीसौँ अंक हो बत्तीसौँ अङ्कमा यहाँलाई स्वागत छ नयाँ भाग सुन्नु अघि अघिल्लो भागमा के भएको थियो एकचोटि फर्केर हेरौँ एकतिसौँ भागमा राति वर्षाको फोनमा नचिनेको नम्बरबाट आएको फोन अवैले नै गरेको रहेछ अवैले वर्षासँग माफी माग्छ उता वर्षासँगको एहोरो प्रेममा परेको मिलनलाई अमलले आफ्ना भावनाहरूलाई दबाउन फेरि सुझाव दिन्छ नाटकको अन्त्य चाहिँ पवित्राले वर्षासँग भेटाउन कोही मान्छेलाई ल्याएको कुरासँगै भएको थियो पवित्रले वर्षासँग भेटाउन उसैको ड्याडीलाई लिएर आएकी रहेछ तर पनि वर्षा खुसी भएन कारण के रहेछ त थाहा था पाउन आउन सुनौ बत्तीसौँ भाग टाउ ओ कहाँबाट आइपुगिस् त भन्दैन भने के को भने अनि म नआउँदैछ किन निस्कन लाग्यो नि फेरि मेरो काम छ हेरेन नगै नहुनेछ चुला त चप्प माथि खुर्क वर्षाती ग्यास हजुरलाई भेट्न को आइसिया छ मलाई भेट्न को आउँछ मलाई भेट्न को आउँछ मलाई भेट्न भन् त पबु पविता दिदीले त लिएर आइसकेको कहाँ भनिसिन्छ कसलाई लिएर आइसक्यो तैँले छ्या हजुरलाई त्यो गेस्ट गर्न पनि आउँदैन है हजुरको ड्याडी सर मलाई अनि सरप्राइज दिनलाई ढाँटिसक्यो नि त त्यसरी नहेर्छु पविता दिदीलाई डरै लाग्ने ल आइपुगिहाल्यो नि वर्षा किन रिसा पपिता दि किन रिसाइसकेको वर्षा दिदी झ त मम्मीलाई बोलाऊ वर्षा बाहिर आइज न एकचोटि कुरा त गरेँ हे मलाई भन्दैन भने काठमाडौँ आइपुग्नु भएछ क्या अनि मैले के गरौँ भने त परेन धर्म सङ्कटमा तँ परिस् धर्म सङ्कटमा जुन बाटो आएको त्यही बाटो जाऊ भन्न सकिनुहोस् बाउ हुन् के को बाउ कसको बाउ मेरो बाउ त्यही दिन मरिसक्यो जुन दिन मलाई एक वचन सोद्धा पनि नसोधिकन रातो टुको लाउन घरभरि मान्छे बोलाएको थियो हो पुरै टुर हुँ मेरो बाउ पनि छैनन् आमा पनि छैनन् किन बिस्तारै बोल्ने म भन्न नहुने के भन्यो किन बिस्तारे बोल्ने मिमी सरी दिदी अबदेखि मेरो घरमा नबस भन्नुहुन्छ भने ठिकै छ तर तपाईँको सोफामा बसिरहेको मान्छे छ नि यो मेरो बाउ होइन यसलाई जुन बाटो आएको त्यही बाटो फर्कन भनिदिनुहोस् मुख सम्हालेर बोल त होइन के भएको छ तिमीलाई मात्रै आएको बस्दिनँ ए मेरो मुख हेर्न मन लाग्यो आज आएर अनुहारमा रगत बाँकी छ कि छैन भनेर हेर्न मन लाग्यो इ छ रगत बाँचेकी छु म देख्नुभयो रिस लाग्यो मर्नु पर्ने मरेको भए सन्देश हुन्थ्यो के बाउ दिदी कस्तो बाउ बाउ कस्ता हुन्छन् मलाई थाहा छैन आमाको त अनुहार पनि राम्ररी याद छैन जुन बाउलाई आमा ठानेर हुर्के त्यो पनि रहेन दिदी अर्कै श्वासनी ल्याएपछि लोग्ने मान्छे अर्कै हुन्छन् भन्थे हो रहेछ नि तर मैले पत्याइन मेरो बाउ त त्यस्तो छैन भनेर अर्को बेह गर्न पनि खुसी खुसी माने कहाँ हुँदो रहेछ र दिदी लोग्ने मान्छेको जात त बडो निष्ठुरी पो हुँदो रहेछ पछिदेखि पहिला पहिला भएर आएँ दिदी म एउटा कक्षामा सेकेन्ड भइनँ दुनियाँले कति टाठी तेरी छोरी डाक्टर पढाउनुपर्छ पड़ भन्थेँ मेरै अगाडि बालाई डुम्रे बजारमा तिन तले पक्की घर छ मेरो बा लाउरे तर म हरो भएँ दिदी सौतेनी आमालाई हरो भएँ केही दुःख लागेको थिएन जातैले पाएको तर आफ्नै बालाई नै हरो भएँ दिदी म यता मा आधा पैसा तिर्नेमा नाम निस्केको खबर लिएर घर जानु उता बा मलाई बिहे गरेर पठाउनलाई घरभरि मान्छे बोलाएर ठिक्क पारेर राख्नु कस्तो भयो होला मेरो मन मेरो आमा भएको भए त्यसो गर्थेन् तपाईँको नि त लोग्ने छैनन् नि साराले त्यस्तै गर्नुहुन्थ्यो तपाईँ आमा मरे आधा टुरो रह अहिले म जे छु जस्तो छु ठिक छु गएका आँसु छु आउन कोही पनि आउनु पर्दैन आज यहाँले माया सात सात महिनासम्म कहाँ थियो तपाईँको माया साथ, साथ काठमाडौँको ठाउँमा के खाएकी छ कसरी बाँचेकी छ कस्तो ठाउँमा बसेकी कुनै दिन खोजो तपाईँको मायाले कति रात नखाएरै सुतेकी छु बा दस रुपियाँ जोगाउनलाई बिहान चारै बजीदेखि उठेर डराइ डराई कलले चिरेकी छु म कति दिन चाउचाउ खाएर पेट भरेकी छु तिमी मायाका कुरा गर्छौ तिम्रो माया तिमीसितै लैजाउ घ घाँटी घाँटीसम्म आइसक्यो मेरो उतै घरै लगेर बाँड तिम्रो स्वास्नी छो माफी माग्न त दे वर्ष तेरो जन्म दिने बाउ हुँ <laughs> मिल्थ्यो भने नि बुवा तपाईँको रगत हुँ भन्ने नाम नि सानै मेटाइदिन्थेँ म मेरो परिचयबाट त्यति घृणा गर्छु म तपाईँलाई अबदेखि मलाई खोज्दै नआउनु वर्षा वर्षा पख नख भनेको गएर एक वचन जे बो भो भइहाल्यो अब दुवैजनाले बिर्सिदिऊ भन् बा जान लगाइरहेछन् वर्षा भनेको मान मलाई थाहा छ तँलाई कति चित्त दुखेको छ भन्ने कुरा तर यति राति निस्केर जाऊ भन्छन् कसैले बालाई तँलाई गरेको सबै राम्रो कुरा बिर्सिदिन्छ यतिले तँलाई तँलाई के थाहा छ मलाई कति चित्त दुखाएको छ भन्ने भएको भाइ बाउले डोराएर ल्याउँथेस् यहाँ अझ कुन मुखले मलाई अड्तिदिन आइरहेछस् म तँलाई सबै कुरा पछि भन्छु खुरुक्क बालाई रोक्न त्यहाँ गएर तँलाई त्यस्तै माया छ भने लगेर राख्न जा तेरो कोठामा मेरो मनमा पनि मेरो घरमा पनि ठाउँ छैन तिमीलाई तेरे लागि भनेर सिधै इन्डियादेखि यहाँ आइरहेछन् वर्षा रिसको झोकमा पागल नबन्द सात महिनापछि घरबाट निकालेको सात महिनापछि आयो मेरो भाउ मलाई भेट्न खुसी हो म हाँस्छु तेरो बाउले तँलाई घरबाट निकालेको होइन व्रत नबोल त आफै निस्केकि त्यसको घरमा मलाई ठाउँ कहाँ थियो त ठाउँ भएको भए उन्नाइस वर्ष पनि गरेर पठाउन तम्सन्थ्यो तेरो बाउलाई आमाले मेनिपुलेट गरेकी हुन् भन्ने कुरा तँलाई थाहा छ नि हो थाहा छ मलाई र मलाई सबैभन्दा चित्त दुःख केमा थाहा छ मलाई ज्यानभन्दा धेरै माया गर्ने बाउ एउटै आइमाईद्वारा म्यानिपुलेट भयो छात्ती ठोकेर भन्न सकेन मेरो छोरी हो मेरो रगत बेचेर भए पनि पढाउँछु यसलाई भनेर मेरो बाउ मर्यो बुझिस यो लोग्ने मान्छेलाई म चिन्दिनँ बुद्धि बिग्रिन्छ मान्छे कहिले आका छ त माफी माग्न त मलाई कसरी माफी दिए भन्न सक्छस् मेरो दुःख तैलेभन्दा बढी कसले देखेको छ भन् त खल्तीमा एक रुपियाँ नभएर म कत्ति छटपटाएँ मलाई थाहा छ एक रुपियाँले सम्झेनले मैले बगाएको आँसुले नि माफी दिन मान्दैन तिमीलाई त तर मिलन नभएको म सुसाइड गरिसक्थेँ होला अनि मैले दिएको पैसा चाहिँ कहाँ आकाशबाट उहिरहेछ भन् ठाने कि के रे तेरो बाउले पठाएको हो त्यो पैसा त मेरोमा बस्दैदेखि पठाउन खोजी राते तैँले मलाई गाली गर्छस् भनेर नमानेको अति गरेपछि मैले के गर्ने तेरे त हालत त्यस्तो थियो हकै लाग्छ भनेर लिइदिएँ ए त त्यसो भए मलाई यत्रो महिनादेखि ढाँटिरह थिएस् म बरू भोकै मर्थेँ तर यो घटिया मान्छेको पैसा चाहिएको थिएन मलाई कति भयो चौध हजार होइन ला एक दुई। ला दुई ला यो फोन पनि बेचेर दे अझै पुगेन ला यो टप ला दे त्यसको सम्पत्ति वर्ष पागल भइसक तेरो यही घमण्डी बानीले गर्दाखेरि दुःख पाकियोस् तैँले अँ म घमण्डी भएँ होइन आज आएर तँलाई उति तेरो स्वाभिमान हो वर्षा नजुक भन्ने त होइन हो मैले भने कुनै बेला तर स्वाभिमान र घमण्डको बिचमा एउटा झिनो अन्तर हुन्छ वर्षा तैँले आज त्यो अन्तर पार गरिसकिस् दि यो हजुरको फोन बजा बजे थियो अनि स्क्रिन पनि फुटेछ फुटोस् म यहाँ छु भनेर कसरी थाहा पायो अझै कोठामा नि होइसिँदो रहेनछ अनि पक्कै छतमा होला भनेर उठाइनौ त फोन नयाँ नम्बर मात्रै होइन र मैले उठाउने अब मै उठाउँछु नयाँ नम्बर पनि तिमीलाई दुःख दिन्न नवीन्दाइको रहेछ गएँ ल म बस न कस्तो शीतल छ त शीतल आएको होला तल मम्मीलाई सोचो छैन जान्छु म के भएर दिदीलाई किन सोध्दैछु दिदी फर्मालिटीको लागि के भनेको तिमीले मैले दिदीको केसमा कहिल्यै फर्मालिटी गरेको छैन अहिलेसम्म के गरिराख्छौ त यत्रो महिनासँगै बस्दासम्म त्यो एउटा कुरो चुयाइसेन घर आएसी कुरा भनेर अरूलाई किन दुःख दिनु भनेर नि ए हामी अरू रहेछौँ है दिदी थाह हामीले त तपाईँलाई आफ्नै ठान्यौँ आफ्नै परिवार ठान्यो गल्ती गरेछौ म सि तिमीति मनका कुरा खोल्दिनँ सारा कसैसँग पनि मेरो बानी हो त्यो सरी त्यही त म भने आएको भोलिपल्टदेखि मनको कुरा खोल्न पुगेँ आफू जस्तै सोचेर कुरा त्यो होइन सारा भन्न हुने कुरा त मैले भनेकै छु त कुन कुरा भन्न हुने कुन कुरा भन्न नहुने कसरी थाहा पाउने दिदी था मेरो त हजुरलाई मनदेखि शरीरसम्मको कुरा थाहा छ था? त तिमीले पनि त सबै कुरा मलाई आफै भन्न आएकी होइनौ नि मैले आफै थाहा पाएकी हौ तिमीले त्यसो भन्न सुहाउँदैन बुझ्यौ ड्याडीको कुरा त आफै भनेकी हो नि दिदी हो तर आफ्नै फाइदाको लागि भनेकी थियो नि त म तिमी जस्तो सिम्प्याथी सिखर होइन सारा भिटेका सबै मान्छेलाई आफ्नो वेदनाको पोको खोल्दै हिँड्दिनँ वाट रे लिदी म त लौ सिम्प्याथी सिखर नै भएछ अरे तर मम्मीले त हजुरलाई छोरीभन्दा व्रता गरेर राखिसकेको थियो हजुर नखाइ नखाइ हिँडेको सुनेर मम्मीलाई कस्तो फिल भयो होला सोचिस्याछ कतिचोटि मम्मीले हजुरको चामलको बट्टा देखेर नि हजुरलाई सोधिसेन थाहा छ किनकि के भए त आफै भनिदियो नि भनेर सोचिसिन्थ्यो हजुरले भनिसिआ थियो नि दिदी कुनै कुराको भेल्यु त्यति बेला मात्र थाहा हुन्छ जब तिमीसित त्यो कुरा हुँदैन भनेर मैले त मम्मी सधैँ मेरै आँखा अगाडि भएर भेल्यु थाहा पाइन छु हजुरले त यत्रो समय टाढा बसेर पनि बाबाको भेल्यु थाहा पाइसकेको रहेनछ हजुर खाना खाना आइसकेन मम्मीले कोठामा खाना लए राख राख्दैस्या छ चिसो भइसक्यो होला तताएर खाइसो मान्छेको भावनाको अपमान गरे पनि खानाको त गर्नुहुन्न अन्नको सराप लाग्छ हजुरले नै भन्छ क्यारे गुड नाइट दिदी ओहो वर्षाको पृष्ठभूमिको कथा त निकै मार्मिक पो रहेछ त तर वर्षाले जे गरी ठिक गरी त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 आजको भागमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम सपना सञ्जीवनी रविना थापा सालिग्राम गौतम दुर्गा कार्कीलाई धेरै धेरै धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायणी खड्का आजलाई विदा हुन्छु चौवाटोलाई माया गर्दै गर्नुहोला साथै हरेक सोमबार साँझ सवा बजे र मङ्गलबार दिउँसो दुई बजे चौवाटो सुन्दै गर्नुहोला गुड